हार्दि स्वागत ली नमस्कार कार्यक्रम अर्पण शुभ साँसको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जन गरेर सदाको बसाइमा ठिकै समयदेखि सात तिस बजेसम्मको बीचमा रहनेछौँ र आजको श्रृङ्खलामा पनि तपाईँसँग हामी कुराकानी गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन सुन्न छ आदर्श नगर ठोल में अवस्थित जिसका प्रोडर धनराज डी जहां दवाई दक्षा अनुभवी मिस्त्री बाट तैयार कर चौकुश खापा पल्ला शुभ विवाह शुभ कार्य को फर्नीचर का सामान फर्नीचर घर यसी सरसटका लागि चाहिने आकर्षक फर्निचरहरू यहाँलाई आवश्यक परेको छ अथवा यहाँलाई चाहिएको छ र अर्डर गरी बनाउनु पर्यो भए पनि तपाईँले सम्झनै पर्ने ठाउँ हो साई फर्निचर उद्योग र अन्य जानकारी तपाई आफै सिधै लिन चाहनुहुन्छ भने पनि शून्य र मोबाइल नम्बर अन्ठानब्बे पाँच फोन गरेर अन्य जानकारी पनि तपाईँ लेन सक्नु भएको छ आजको स्प्रेन चला छौ परिभेदिक कक्षबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभचांसको सहयात्री मसुरिया ढकाल रि रहेको छ संकेत पाएको साथ पनि मैले नै छैन यदि ला टिलिफोन लाइनमा कुनै मित्र आइ सकेको इशारा मिल्दै छ कहनले सम्म हालै स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर कहाँबाट कसको आवाज होलाई कोराकबाट सरीतलामा कोराकबाट सरीतलामा हजुर सरीता जी हजुर अरे म हो अंश मैले आरामै गर्नुहुन्छ कततिर व्यस्त रहनुभयो कतिमा पढ्नुहुन्छ नाइनमा नानी क्लास मा पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु होला कार्यक्रममा आउनु भएकोमा सरिता हामी एकछिन पछि एउटा आवाज बजाउने छौ कसकसलाई सुनाउन हुन छ कार्यक्रम मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद पति विष्णु दाजालाई राज दाजालाई दीपेंद्र दाजालाई अनि पत्नी विदेशमा हुने ताजहरुलाई बीडेडी सिनेरा बस्छि भन्ने र महासत्यलम भने जिनु भन्छ सरिताजी सहभागिताको लागि चौबन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाट हुँदै फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ धादिङबाट यहाँको शुभनाम रवि श्रेष्ठ रवि श्रेष्ठ रविजी हजुर आरामै हुनुहुन्छ के गर्नुहुन्छ यतिकै बसी बसाउने होइन खाना भइसक्यो रविजीको अथवा भएको छैन एकैछिन पछाडि खाना सुरसार गर्दै हुनुहुन्छ दैनभरितिर कता व्यस्त रहनु भयो त रवि गर्मी कतिको एकदमै बढ्ने क्रममा छ होइन ख्याल राख्नु होला धेरै पानी पिउनु होला स्वास्थ्यको अझै ख्याल राख्नु होला कार्यक्रममा आउनु भएको छ एकैछिन पछाडि हामी एउटा आवाज बजाउनेछौँ रवि कस कसलाई सुनाउनुहुन्छ हुन्छ रविजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै होला, आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै होला, अहिलेलाई छुट्यौँ है ला, ला नमस्ते रवि श्रेष्ठको सहभागिता हामीलाई धादिङबाट सम्झिनु भएको हो आजको कार्यक्रमलाई प्रायोजन गरेको छ साईराम फर्निचर उद्योगले जुन रत्नगरतिर आदर्श नगर ठोलमा अवस्थित छ जहाँ दक्षिण तथा अनुभव्य मिस्त्रीबाट तयार गरिएका झ्याल ढोकाको चौकुस विवाह शुभ लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचर विभिन्न अफिस फर्निचरहरू घुरासे सर सजावटका लागि चाहिने आकर्षक फर्निचरहरू यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झनै पर्ने ठाउँ साईराम फर्निचर उद्योग जसका प्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी कार्यक्रम अर्पण शुभ साँझमा छौँ कुराकानी गरिरहेका छौँ हजुर हेलो बदनसी कता हराउनु भाइ तर अलिकति नेटवर्कको समस्या साह्रै देखिएको छ पछिल्लो समयमा होइन हजुर दाजु आरामै हुनुहुन्छ एकदमै हजुरलाई कस्तो छ म पनि ठीक ठाकै छु भन्दा केही फरक नफर्ला क्यारी दिनभरि कता व्यस्त रहनु भयो बदन <laughs> दिनभरि अलि बोरिङ मात्र भयो दाजु बदन चाहिँ बिरामी हुनुहुन्छ म हल्का शीघ्र स्वास्थ्य लाभको कामना गर्जै भही पनि खाना भइसक्यो अथवा भाग्दो छैन अ खाना बन्दछ अब कार्यक्रम छ दिसका हजुर उहु भनेपछि सारी व्यस्त हुनुहुन्छ आजकल त्यस्तै हो भन्नु पऱ्यो दाजु साह्रै व्यस्त पनि हुनु हुँदैन कहिलेकाहीँ समय पनि निकाल्नु पर्छ अरे होइन बदनजी हजुर कार्यक्रममा आउनुभएको छ हामी एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउन स्पेसली मेरो कालीको लागि अनि हजुरको लागि हिजोभाइको लागि रात दाईको लागि पतिदीको लागि अनि मेरो घर परिवार अनि रम शङ्कर लागि अनि माउन्ट एभरेस्ट त आदर्श बढिन्छ सम्पूर्ण भाइ बहिनी त इष्टपरलाई लागि एउटा पृष्ठभूमिमा मित्र विष्णुले गुन्जाइसक्नु भएको छ पछिल्लो समयमा शुभारम्भ डिटलबाट बजारमा आएको आवाज हो उत्कृष्ट लय तथा शब्द सर्जक रेशम क्षेत्र शब्द सृजना रहेको छ भने रेशम छेत्री अनि कल्पना काफ्लेको समुद्र आवाजमा सजिएको आवाज हो अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बठल्न सफल बनेको छ यो आवाज तपाईँ सम्प्रले अत्याधिक मात्रामा रुचाइ पनि रहनु भएको छ यति बेला लागि कार्यक्रममा पहिलो लोकधरी आवाज सँगसँगै सम्झिरहँदैछु तिमीले दिएको आँसुले गहतुदैछु एसी माया को कुटी बड़ी भाषा कई पारण एक मुठी समझी रो दई तीन दिए आसूले कहो माया को कुटी बड़ी भाषा कई पारण एक मुठी समझी तिम्रे दिएको धुँदैछु तिम्रो दि म भाइ रोनी सधैँभरि असुले मुख धुनी सम्झिरहँदैछु तिमीले दिएको आसुले कहाँदैछु म भाइ रोनी सधैँभरि असुले मुख धुनी सम्झिरहँदैछु तिमले दिए हजुर मित्र सम्झिरहँदैछु तिमीले दिएको आँसुले गहत हुँदैछु रेशम छेत्री अनि कल्पना काफ्लेको आवाजमा हो माया विरोधीका कुरा गीत सङ्गीतमा जोडिएका थिए त्यसो त उनले धोका दिए मैले उनलाई नै सम्झेर रहँदैछु अनि उनले दिएका तिनै चोटहरूमा आँसु बगाइरहेको छु र तिनै आँसुले गहत हुँदैछु यस्तै यस्तै बोल्दै थिए थियो आवाजलाई शुभारम्भिटलीमा छौ तुल्ला छ त्यसो त आजको कार्यक्रमलाई प्रायोजन गरेको हो साईराम फर्निचर उद्योगले जुन रत्नगरतिर आदर्शनगर ठोलमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी जहाँ दक्षिता थानुभव्य मिस्त्रीबाट तयार गरिएका झ्याल ढोकाको चौकुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने सुप्र फर्निचरहरू विभिन्न अफिस फर्निचरहरू घरयासी स्वर सजावटका लागि चाहिने आकर्षक फर्निचरहरू चाहिएमा अथवा बनाउनु परेमा तपाईँले सम्झनैपर्ने ठाउँ हो साईराम फर्निचर उद्योग र अन्य जानकारी तपाईँ आफै पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो सुन्य छपन्न पाँच र मोबाइल नम्बर अन्ठानब्बे पाँच अन्य जानकारी पनि लिन सक्नुहुनेछ आज को श्रृंखला में सौ प्रविधि कक्ष मित्र विष्णु अवाजवा अर्पण शिव सांस को सहयात्री मसूरिया संगे तथा मिली नई को टेलीफोन लाइन में कोई मित्र होने इशारा मिलते वहां स्वागत करमस्ते हलो हजार नमस्ते कहु अनुजी आराम खबर? एग्जाम राम्रोसँग पढ्नुहोला र इक्जामको नतिजा पनि राम्रै आउनुहोस् आफ्नो तर्फबाट शुभकामना है खाना खाएर सम्झिनु पो अथवा कार्यक्रममा आउनु भएको छ अनु हामी एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ तिम्रै नाममा मेटाएन कागयो खोज्दा भेटाएन कस कसलाई सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला है अहिलेलाई छुट्यौ नमस्ते अनु खड्का सहभागिता पर्साबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउनु चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोला स्टुडियोको टेलिफोन नम्बर खुला छ सा। सात तेइस बजेसम्मको यो बिचमा हामी रहनेछौँ र रहने। यो बिचमा तपाईँसँगै कुराकानी गरेका छौँ सँगै सुन्द्र लोक धेरै आवाजहरू पनि फेरि पनि टेलिफोन लाइनमा परिमित रहनु हजुर हजुर के के 11 मा होला खाना हामी एउटा यहाँ कन्डलमा दादालाई अनि मेरो नजिकै छ भाइ अनि सपना अनि मेरो मम्मी भाइ अनि फोन गरिरहनुहुन्छ किरण दा डराईले किरण दादालाई विशेष गरी पुनामलाई हजुर उमेश सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिदिनु होला अहिलेलाई छुट्यौँ है नमस्ते मिस द राईको सहभागिता जिराउनबाट तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसको दुईवटा बाटोमध्ये पनि एउटा बाटो रोजेर आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ आजको कार्यक्रमलाई प्रायोजन गरेर साथ दिइरहेको छ सायराम फर्निचर उद्योगले जुन रत्न नगरतिर आदर्श नगर ठोलमा अवस्थित छ सम्पूर्ण फर्निचरहरू कारोबारको लागि र तपाईँले सम्झ्नै पर्ने ठाउँ हो नमस्ते को भनेर भन्नु होला कहिले कहीँ हो <laughs> मन मनाइ त्यस्तै भन्नुहुन्छ कि जस्तो लाग्यो शान्ति होइन मैले नेटवर्कको प्रब्लम भइरहेको भएर मैले हिजो अस्तिर फोन गरेको थिएन दादा कहिले काहीँ त्यस्तो धेरै जना साथीहरूले फोन गर्नुहुन्छ होइन अनुमान गर्नु पनि साह्रै गाह्रो गराउनुहाल्छ क्या त्यसैले पनि शान्ति खाना, खाना खाएर सम्झिनु भयो अथवा भएको छैन खाना बन्दै छ दादा अब एकछिन पछि एकछिन पछि खाने ससुरा अहिले चाहिँ बन्ने तयारीमा रहिरहेको छ साजे साजे र खाना भयो हाम्रो कार्यक्रम सकाएपछि आधा हुनेछ सन्ति कार्यक्रममा आउनु भएको छ हामी एउटा आवाज गुञ्जाउने समापनको क्रममा कसकसलाई सुनाउनु हुन्छ दार्पतम हजुरलाई धन्यवाद अण्डवार पनि होल युनिटलाई अण्डवार टेक्नीशियनको दादालाई अनि त्यहाँबाट मेरो लोथरमा हुनुभएको मेरो दिदी भेनाज्यू बहिनी पार्वतीलाई अन्तसम्म सुनेर साथ दिनु होला निकै हाउँछ तपाईँले होइन होला, नमस्ते य तथा शब्द सिर्जना हो भने योगेश राणाको आवाजमा सजिवको आवाज हो तिम्रै नामा दिलमा मेठोरी मायालु संसार खोज्दा तिमीलाई भेटाएर यो आवाज तपाईँको लागि आवाज पछि हामी फेरि आउनेछौँ कतै नसानो होला तिन mm -hmm. आफ्नो प्रत्येक पल पलमा खोजिरहँदा पनि उनलाई कति पल पनि संसार खोज्दा पनि नभेटिएका कार्यक्रममा दोस्रो लुकरी आवाज तपाईँको माझमा बिसाइसकेका छौँ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो साईराम फर्निचर उद्योगले जुन रत्नगर तिर आदर्शनगर ठुलोमा अवस्थित छ जहाँ दक्षिण तथा थाना मिस्त्रीबाट तयार गरिएका झ्यालोका चौपुस खापा पल्ला शुभ विवाह शुभ लागि आवश्यक पर्ने सम्पूर्ण विभिन्न अफिस फर्निचरहरू घरयासी सर लागि चाहिने आकर्षक फर्निचरहरू चाहिएमा अथवा अर्डर गरी बनाउनु भनेर आदर्शनगर ठोल स्थित साई फर्निचर उद्योगलाई फोन नम्बर सुना छ पाँच बैसठी आठ सय पैतिस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास आठ सय पैतिसमा अन्य जानकारी पनि तपाईँ लिन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा बिस्तारै समयले धकिल्दैछ र केही साथीहरूसँग कुराकानी प्र गर्ने प्रयत्नमा जुटिरहेको छु यति बेला मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ को हुनु स्वागत गर्छु कहाँबाट कसको आवाज होला लीजा? लीजा लीजा जी? है सम्झिनु हाम्रो एउटा अनि हामीले कार्यक्रमको लागि धन्यवाद लागि अनिराज लागि स्वागतको लागि अनि विजन लागि अनि पट्ट सेन्चको लागि आफ्नो र रिलिक्सको लागि माला छिनेको पनि सम्झना लागि अवश्य लेखा जी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामी सँगै रहन होला बिदा गरे अहिलेलाई नमस्ते अन्ते अन्ते अन्ते हामी सानैको सहभागिता पर्छबाट अन्त्य अन्त्यमा छौँ अन्तिमा एकजना साथीसँग मात्रै हामी कुराकानी गर्न सक्छौँ भनेर इसारा गर्दै हुनुहुन्छ प्रविधि कक्षबाट मित्र वैष्णुले अन्य साथीहरू टेलिफोन लाइनमा कष्ट नगर्नुहोला सुना छप्पन्न पाँच सा त्रिसठी तिन सय बत्तीस र तेत्तिसको दुईवटा कुनै एउटा बाटो बजेर आजको लागि अन्तिम भाग्यमानी श्रोता टेलिफोन लाइनमा उहाँसँग कुराकानी गर्नेछु त्यस पछाडिमा कार्यक्रमबाट हामी छुटिनु हुन्छ सुमधुर लोकधुरी आवाजहरू त सधैँ छन् सात तिस यो बिचमा हामी प्रविधि कक्षीबाट मित्र विष्णुले सघाइरहनु भएको छ आवाजबाट मसूर्या सँगै दबाईको साथ पनि मिलिने रहेको छ सँगै सुनेर साथ दिइरहनु भएको छ प्रत्यक्ष रूपमा हामीलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण रहनु कममा लग्न गरेर सुनेर साथ दिइरहनु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ उहाँसँग कुराकानी गरिहालौँ त्यस पछाडि हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ पृष्ठभूमिमा अन्तिम साङ्केतिक आवाज पनि गुन्जिसकेको छ क्यारी यति छोटो मिठो रूपमा उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते हेलो हजुर नमस्ते आहा खोइ साथी हुनुहुन्थ्यो तर कुराकानी हुन सकिनँ सम्पर्क व्यक्सित भइसकेको छ भने राई सरा मिल्दैछ अब पनि हामी कार्यक्रमबाट छुटिन्छौँ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु कार्यक्रममा सहभागिता जुटाउन हुने साथीहरू सरिता लामा रवि श्रेष्ठ बधन अधिकारी अनु खडका अमेश दराई शान्ति लामा लेजा लामिसा तपाईँलाई टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने प्रयासरत रहनुहुने तपाईँलाई पनि धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद आजको कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने साईराम फर्निचर उद्योगका प्रोप्राइटर धनराज डल्ला सँगै धन्यवाद यतिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र बैष्णुलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको आवाज हो वैश्वनी सङ्गीत प्रणालीबाट पछिल्लो समयमा बजारमा आएको आवाज हो हिमाल आचार्यको उत्कृष्ट लय तथा शब्द सृजना हो पनि हिमाल आचार्य अनि पुडकला विश्वको समुद्र स्वरमा सजिवको आवाज हो दुखी यो जिन्दगी जिउ नै भयो बादा तिम्रो साथमा सुख छ त मेरो साथमा दुःख छ मिल्छ भनी सुख दुःख बाँडा माडा आवाज तपाईँको लागि सार्दै कार्यक्रम अर्पण शुभ आजको श्रृङ्खलाबाट अर्पण शुभ सहयात्री म सूर्य पनि अझै लिन चाहन्छु हवस् नमस्कार शुभ सन्ध्या मिल् बने सुख दुख पारो आधा को दर पा